एकान्तमा सोध्छु एकान्तमा सोध्छु परदेशमा कसरी देश छाडेर आए अलिकति जग्गा बेचेर आए थोरै दिन काडेर आएँ सपना में ऐन हो सपना में ऐठन हो व्यवस्था का चिहान में अनगिन्ती रहर गाडेर आए अलिकति जगह बेचेर आए थोड़े दिन काड़े आए बाटा में कोमल फूल थे काड़ाटा में कोमल फूल थे काड़ा कसमसुमा आएं कसड़े आएं अलिकति जग्गा बेचेर आए थोरै ऋण काडेर आए समस्यको घना जङ्गल रहेछ जिन्दगी समस्यै समस्याको घना जंगल रहेछ जिन्दगी रहे कतै डडेलो लगाएर आए कतै कतै फाँडेर आए अलिकति जग्गा बेचेर आए थोरै ऋण काडेर आए पर्खिनु बाकसभित्रमा आइन भने सुखले बाँच्ला पर्खिनु बाकसभित्रमा आइन भने सुखले बाँच्ला माया गर्नेहरूलाई यसरी नै मेरा सपना बाँडेर आए एकान्तमा सोच्छु परदेशमा कसरी देश छाडेर आए अलिकति जग्गा बेचेर आए थोरै ऋण काडेर आएनकोटामा कल्पना काफ्लेको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रिपुति बुलबुल लिएर रा। आज पनि उत्पादन सहयोगी दिनेश निरोला र म प्रस्तुता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभसन्ध्या शुभ समय शुभ पल शुभ क्षण उज्यालो रेडियो नेटवर्कको रात्रिपुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजलबाट मैले कार्यक्रमको शुरूआत गरेँ वाचन गरेर कल्पना काफ्लेलाई लिएर आइपुगेको छु वहाँ कवि तथा गजलकार हुनुहुन्छ कविता छन्दमा पनि लेख्नुहुन्छ गजल बहर गैर बहर दुवैमा लेख्नुहुन्छ नेपाली गजलमा नारी हस्ताक्षर संयुक्त कृतिमा उहाँका गजलहरू प्रकाशित छन् भाव सरोवर कविता संग्रह प्रकाशित छ विभिन्न पत्र, -पत्र प्रकाशित छन् मुक्तक पनि लेख्नुहुन्छ मुक्तक चौतारीभित्र पनि उहाँका मुक्तकहरू छन् नेपाली विषय जनप्रशासन र समाजशास्त्र तीनवटा विषयमा स्नातकोत्तर गर्नुभएको छ वायुसेवा निगम नेपाल वायुसेवा निगममा कार्यरत पनि हुनुहुन्छ आज कल्पना काफ्लेसँग कुराकानी गर्दै उहाँका गजल मुक्तकहरू हामी सुन्छौँ कल्पनाजी तपाईँलाई स्वागत छ धेरै धेरै धन्यवाद हामीले अरू अरू कार्यक्रमहरूमा त कुराकानी गरेका थियौँ तर गजलमा बसेको यो पहिलो बसाइयो हजुर तपाईँ गजल कम लेख्नु त हुन्न पक्कै तर गजलमा भन्दा कवितामा सहज मान्नुहुन्छ म दुबई लेख्छु गजल पनि उत्तिकै छन् मेरा कविता पछिल्लो समय छन्दमा अलि बढी कलम चलाउँछु तर गद्यमा पनि मैले लगभग सङ्ग्रह अब पुग्न लागिसकेको छ कवितामा पनि हजुर तपाईँको गजल पनि दुबईमा छ बहरमा गएर बहर हजुर बहरमा पनि पहिला के सुरु गर्नुभएको कविता कि गजल मैले कविता नै हो सुरु गर्दा त साह्रै सानो उमेरदेखि कविता लेख्न थालेको कविताबाटै सुरु गरेँ पछिल्लो समय गजल चाहिँ अलिकति गजलका सिद्धान्तहरू अलिकति अध्ययन गरिसकेपछि मात्रै गजलमा प्रवेश गरेकी हुँ कविता चाहिँ कविता भनेको के हो भन्ने थाहा नहुँदा नहुँदै पनि त्यो अलिकति अब बाई बर्थ आएको पनि हो कि खै कसो को, को हो त्यसरी सुरु गरेको कविता चाहिँ सारे सानो मेरो हातमा गजल लिएर बस्नुभएको छ म पहिला गजल वाचन गर्नलाई अनुरोध गर्छु त्यसपछि अरू कुराकानीलाई अगाडि बढाउँछु तपाईँसँग गजलहरू प्रशस्तै छन् मजाले आज वाचन गर्नलाई सुनाउनुहोस् त पहिलो कुन सुनाउने हुन्छ म एउटा गजल वाचन गर्छु यो चाहिँ बहरमा चाहिँ छैन बाटो हिँड्दा आँखा जुधे हेरी नभन है बाटो हिँड्दा बाटो हिँड्दा आँखा जुधे हेरी नभन है तिमी हासे कि हुँ मेरी नभन है सामु पर्दा बोलिदिन्छु सामु पर्दा बोलिदिन्छु सामु पर्दा बोलिदिन्छु इज्जत गरी सधैँ सामु पर्दा बोलिदिन्छु इज्जत गरी सधैँ बोल्दैखेरि माया जालमा बेरी नभन है तिमी हाँस्दा हाँसेकी हुँ मेरी नभन है मीठो लिमी मीठो लिमी मीठो लिम्मी हाँसोने मीठो लिमी हाँसोने पसल में कि है, तिमी हाँ हासे कि हो मेरी नभन है। आउदा जान्दा, आउदा जान्दा भेट भए बोल्दा पनि हुन्छ आउँदा जाँदा भेट भए बोल्दा पनि हुन्छ माकुरीको जालोभित्र घेरी नभनए तिमी हाँस्दा हाँसेकी हुँ मेरी नभनह मीठो गरी बोली दिदा मिठो गरी बोलिदिँदा माया गास्न खोज्छौ मिठो गरी बोलिदिँदा माया गास्न खोज्छौ एउटा मौका चुकिसक्यो फेरि नबनह तिमी हाँस्दा हाँसेकी हु मेरी नभनह कहिलेकाहीँ फुर्सद हुन्न अब अन्तिम शेरमा छु कहिलेकाहीँ फुर्सद हुन्न कहिलेकाहीँ फुर्सद हुन्न व्यस्तताको बजारमा कहिलेकाहीँ फुर्सदै हुन्न व्यस्तताको बजारमा बोलाउँदा नबोल्न सक्छु अटेरी नबनाए तिमी हाँस्दा हाँसेकी हुँ मेरी नबन हए खेरी माया जालमा बेरी नबन हए धन्यवाद कति मिठो बात छन् तपाईँलाई त कविभन्दा गजलकार झन्सो आयो भने पनि फरक नपर्ने रहेछ धन्यवाद मन पराइदिनुहुन्छ खुसी लाग्छ कविता धेरै लेखेर एउटा पुस्तक नै जति तयार भइसक्यो भन्नुभयो गजल पनि त धेरै लेखेर एउटा पुस्तक नै जति तयार भइसक्यो होला नि गजल पनि अब पुस्तक हुने गरी त भएको छ नि त्यही पनि अब अहिले प्रकाशनमा चाहिँ पहिले अब म चाहिँ एउटा मुक्तक सङ्ग्रह ल्याउने कि अनि त्यसपछि कविता पद गद्य कविताहरू पनि पुगिसकेको छ सङ्ग्रह अलिकति भ्याइरहेको छैन आफ्नो जागिरको व्यस्तताले गर्दा पनि कति कति लेख्न भ्याउनुहुन्छ है ओहो मुक्तक पनि प्रशस्तै छन् कविता छन् गजल छन् कुन बेला लेख्ने जागिरले भ्याइरहेको छैन भन्दै हुनुहुन्छ लेख्नको लागि त समय यही भनेर छुट्याउनु पर्ने चाहिँ मलाई मलाई लाग्दैन जतिखेर फुर्छ त्यतिखेरै लेख्ने हो अधिकांश फुटिरहेको हुन्छ रातिको समयमा अलि धेरै लेख्छु बेलुका बढी लेख्नु मुक्तक पनि त तयार गर्नुभएको छ कि गजल सुनाउनै खोज्नुभयो तपाईँले जे भन्नुहुन्छ त्यही सुनाउने अलि एउटा मुक्तक पनि सुन्नु पऱ्यो फरक फरक थाहा पाउनु पऱ्यो कल्पनाजीका कविता सुनिएकै हो गजल सुनियो मुक्तक पनि सुनाउनु हजुर हजुर मुक्तक सुनाउँछु एउटा दुइटा घाम खराब हुन्छ कहिले पानी खराब हुन्छ घाम खराब हुन्छ कहिले पानी खराब हुन्छ भलात्मी देख्ने कसैको बानी खराब हुन्छ घाम खराब हुन्छ कहिले पानी खराब हुन्छ भलात्मी देख्ने कसैको बानी खराब हुन्छ टोलाएर असम्भव सपना नदेख्नु कहिल्यै टोलाएर असम्भव सपना नदेख्नु कहिल्यै अचेल बुढेसकालको जवानी खराब हुन्छ अचेल बुढेसकालको जवानी खराब हुन्छ एउटा मुक्तक भने अर्को मुक्तक सुनाउँछु आफ्नै ठान्छु उनी आफ्नो ठाने जस्तो गर्छन् आफ्नै ठान्छु उनी आफ्नो ठाने जस्तो गर्छन् सारा संसार आफू मात्रै जाने जस्तो गर्छन् आफ्नै ठान्छु उनी आफ्नो ठाने जस्तो गर्छन् सारा संसार आफै मात्रै जाने जस्तो गर्छन् कहिले ठोस कहिले तरल अचम्मैको बानी कहिले ठोस कहिले तरल अचम्मैको बानी बेला बेला तातो तेलले झाने जस्तो गर्छन् बेला बेला तातो तेलले झाने जस्तो गर्छन् धन्यवाद अब अर्को एउटा मुक्त भन्छु कसैलाई दौरा मनपर्छ कसैलाई भोटो मनपर्छ कसैलाई दौरा मनपर्छ कसैलाई भोटो मनपर्छ पहिरन हो कसैलाई लामो त कसैलाई छोटो मनपर्छ कसैलाई दौरा मनपर्छ कसैलाई भोटो मनपर्छ पैरन हो कसैलाई लामो त कसैलाई छोटो मनपर्छ सबैलाई एउटै कुरा मन मनपर्छ भन्ने छैन सबैलाई एउटै कुरा मनपर्छ भन्ने छैन साँच्चै मलाई तिम्रो कविता भन्दा तिम्रो फोटो मनपर्छ मलाई तिम्रो कविता भन्दा तिम्रो फोटो मनपर्छ धन्यवाद कति मजाले लेख्न सक्ने है यो मुक्तहरू पनि सक्नुभएको छ गजल पनि सक्नुभएको छ र मैले यहाँनिर जोड्नुपर्छ कल्पना काफले मैले अघि भने नेपाली वायु नेपाल वायुसेवा निगममा कार्यरत हुनुहुन्छ र अहिले हङकङमा हुनुहुन्छ हङकङमा नेपाल वायुसेवा निगमको स्टेसन म्यानेजरको रूपमा कार्यरत हुनुहुन्छ पछिल्लो समय है हङकङबाट काठमाडौँ आएको बेलामा धेरै समय भएको छैन जानुभएको एक महिना भयो अलिकति त्यताको वर्णन सुनौ अफिसियल सिलसिलामा गएकी छु मेरो अब त्यहाँ सरुवा भएको दुई वर्षलाई त्यहाँको पनि अब साहित्यिक माहौल चाहिँ त्यहाँ पनि मलाई रमाइलो नै लाग्यो एक दुईवटा कार्यक्रममा त्योभन्दा पहिला नै पनि भिजिटको लागि जाँदा पनि म एक दुईवटा कार्यक्रमहरूमा चाहिँ उपस्थित भएकी थिएँ रमाइलो छ त्यहाँ पनि माहौल छ साहित्यिक माहौल छ व्यस्त समय हुन्छ सबैको ड्युटी गर्नुपर्ने नै हुन्छ विदेशको ठाउँ काम नगरी हुन्न र पनि अलिकति समय निकालेर हरेक महिना त्यहाँ साहित्यिक कार्यक्रमहरू हुने गर्दो रहेछन् असाध्यै खुसी लाग्यो आफू त्यहाँ गएर आफू पनि बिदाको दिनमा उहाँहरूसँग साथमा साथ हातमा हात मिलाउने प्रतिबद्धता चाहिँ व्यक्त गरेर आएकी छु कतिसम्म सफल हुन्छु थाहा छैन रमाइलो नै छ अब जागिर हो त्यहाँ यहाँ पनि त्यही जागिरै गरेको त्यहाँ पनि अब त्यही हो गर्नुपर्छ तपाईँको आफ्नो जागिर चाहिँ त्यो भयो होइन साहित्यिक चाहिँ त्यहाँ कुन क्षेत्रका साथीहरू नेपालीहरू कुन क्षेत्रमा काम गर्ने साथीहरूको भेला छ कति कतिको व्यक्तिहरू माहौल छ त भनियो नि त कति दस बिस पचासजना कतिजना हुनुहुन्छ कस्तो कस्तो समयमा कार्यक्रम गर्नुहुँदो रहेछ त्यहाँ चाहिँ अब म पनि भर्खरै गएकी छु धेरै त मैले बुझेकी छैन तर पनि हरेक महिनाको अन्तिम आइतबार लास्ट आइतबार चाहिँ त्यहाँ एउटा साझा शृङ्खला भनेर सधैँ चलाउनुहुन्छ साझा साहित्यिक श्रृङ्खला अङ्कङ भनेर चलाउनुहुन्छ त्यहाँको साथीहरूले चलाउनुहुन्छ त्यहाँका त्यो श्रृङ्खलामा म दुई तिनवटा श्रृङ्खलामा आफू पनि सहभागी भएकी छु अलिक पहिलादेखि हेर्दै ल्याउँदा अहिलेसम्म त्यहाँ चाहिँ अब आफ्नो आप काम व्यस्तता अब जागिर त उहाँहरूको आफ्नो आफ्नै छ होइन विभिन्न फरक फरक क्षेत्र छन् काम गर्ने त्यो क्षेत्रबाट त्यही पनि छुट्टीको दिन विदाको दिन मिलाएर निकालेर अलिकति अब नेपाली भाषा साहित्यलाई माया गर्नुपर्छ जगेर्ना गर्नुपर्छ भनेर लाग्नुभएको छ एकदमै खुसी लाग्यो त्यो देखेर अब फेरि रचनातिरलाई जान्छु मैले के सुनाउने गजल मुक्त कुन कुन सुनाउनुहुन्छ म एउटा गजल बाचन गर्छु बहरको गजल प्रेम दिदै प्रेम माला उचाल्यो मलाई दिँदै प्रेममाला उचाल्यो मलाई लजाए भुतुक्कै सम्हाल्यो मलाई जुधायो र आँखा जुधायो र आँखा इसारा गरेर जुधायो र इसारा गरेर नसाभित्रभित्रै खसाल्यो मलाई दिदै प्रेम माला उचाल्यो मलाई म पग्लेर बग्ने म पग्लेर बग्ने नदी भै बगेछु म पग्लेर बग्ने नदी भई बगेछु मिठो राग भर्दै पगाल्यो मलाई लजाए भुतुक्कै सम्हाल्यो मलाई मिसाएर हाँसो लजाएर बोल्दै मिसाएर हाँसो लजाएर बोल्दै दिलैमा सुटुकै बसाल्यो मलाई लजाए, लजाए भुतुक्कै समाल्यो मलाई धकाएर आफै अन्तिम सेरमा छु धकाएर आफै धकाएर आफै डुबे कल्पनामा कल्पनामा चमेली भनी, चमेली भनी लजाए भुतुक्कै सम्हाल्यो मलाई धन्यवाद तपाईँको एकदमै गजब शृङ्गारिक छ भने के हुन्छ कति हुन्छ हुँदैन शृङ्गारिक नै छ यो त लेख्नुहुन्छ श्रृङ्गारिक पनि लेख्छु देश प्रेमी अलिकति धेरै दे चाहिँ देशभक्ति भावनाहरूले उद्भुत भएका हुन्छन् मेरो पहिलोपल्ट गजल चाहिँ कहिले लेख्नुभएको नेपाली पढ्दा पहिलोपटक लेखेको पहिलो यही मा ले दिन लेखेँ भन्ने चाहिँ सम्झना छैन तर अलिकति सिद्धान्तमा बाँधिएर गजल लेख्नुपर्छ भन्ने लागेको चाहिँ म आफू मास्टर्स गर्दै गर्दा कृष्णहरी बराल सरले हामीलाई गजलका सिद्धान्तहरू पढाउनुहुन्थ्यो त्योभन्दा अगाडि नि गजल त लेखेकी थिएँ मैले तर मलाई यही डेट यही दिन लेखेँ भन्ने चाहिँ थाहा छैन धनकुटामा काठमाडौँ आइसकेपछि म धरानमा ब्याचलर पढ्दै गर्दा गजल लेखेकी थिएँ तर पछि जहिले मैले सिद्धान्तमा आधारित भएर गजल जुन जतिखेर पढेँ त्यसपछि चाहिँ मैले लेखेका गजल मलाई त्यति गजल जस्ता पनि लागेनन् किनभने गजल भनेको एउटा सिद्धान्तभित्र नियमभित्र बाँधिएर त लेख्नुपर्छ भन्ने लाग्यो अनि त्यस लेखेका गजलहरू चाहिँ म मसँग अहिले वर्षमा कतिवटा गजल लेखिन्छन् कतिवटा कविता <laughs> बड अप्ठ्यारो प्रश्न सोध्नुभयो यति नैवटा भनेर सङ्ख्यामा गर्नेकी छैन तर लेखेको हुन्छु धेरै नै लेखिरहन्छु आजभोलि अलिकति अब थोरै समय पाएँ भने अलिकति एकान्त समय पाएँ भने अनि एक्लै बस्ने समय अलिकति पनि मिल्यो भने मेरो अरू ध्यान अन्त जाँदैन अब लेख्छु लेख्नुपर्छ भन्ने हुन्छ लेख्न फुरी पनि हाल्छ लेख्छु त्यसै गरी आफै नेपाली पढेको पनि विद्यार्थी होइन नेपाली गजलको भनौँ न एकदमै यो एकदम छोटो कालमा राम्रोसँग फैलिएको विधा पनि हो यो है कस्तो छ यसको यो विधाको वर्तमान अवस्था त मैले सोद्दिनँ मतलब यो बिस तिस वर्ष यताको यसको यो फैलावट हेरेर यसको भविष्यलाई कस्तो देखिन्छ होइन पछिल्लो समय त अझै धेरै अब अहिले गजलमा त एकदमै माहौल तातेको छ होइन अब युवावर्गहरू अधिकांश धेरैले गजलै लेख्नुहुन्छ एकदम राम्रा राम्रा गजलहरू लेखेर अगाडि बढिरहनु भएको छ गजलका सिद्धान्तहरूलाई ट्र्याकमै ल्याउनु भएको छ त्यसरी लेखिरहनु भएको छ राम्रो छ गजलले पनि अब मार्केट लिएको छ अब मोतीरामका पालादेखिको गजलहरू लेखिन्छन् भनिन्छ होइन अहिलेसम्म आइपुग्दाखेरि अब राम्रो छ राम्रै लाग्छ तपाईँलाई कसका गजलसम्म प्रभाव छ त कसका पढ्नुहुन्छ अरुको पढ्दा चाहिँ अब एक दुई दुईजना मात्रै व्यक्तिको नाम लिँदा त न्याय हुँदैन होला धेरैजना हुनुहुन्छ होइन जस्तै अब मेरो चाहिँ गुरु नै हो कृष्ण हरिबराल अब मैले उहाँसँगै पढेँ पनि होइन उहाँका गजलहरू त म धेरै नै अब उहाँका गीतहरू छन् जुन छन् नि गजलहरू गाइएका छन् मिडियामा हामीले जति पनि सुन्छौँ होइन के भुल भयो प्रिया तिमी मसँग बोल्दिनु यस्ता यस्ता होइन मर्ने कसैलाई रहर हुँदैन भन्ने यस्ता जति पनि छन् उहाँका त मैले प्रायः प्रायः सुन्छु नै उहाँबाट म एकदमै प्रेरित चाहिँ छु तपाईँको पनि केही गायनमा आएको छ आ, मेरो चाहिँ एउटा गीत छ त्यो गीत चाहिँ हाम्रो नवराज आचार्यले गाउनु भएको छ त्यो मात्रै हो अरु चाहिँ मेरो अब लेख्ने आफैले भाचन गर्ने युट्युब अर्को गजल तयार गरिसक्नु भएको जस्तो लाग्यो मलाई सुनाउनको लागि हुन्छ म भाचन गर्छु आगो बिना अनायसै मुटु जल्दो रहेछ आगो बिना अनायसै मुटु जल्दो रहेछ कसैसँग बोल्यो भने कुरा चल्दो रहेछ आगो बिना अनायसै मुटु जल्दो रहेछ कसैसँग बोल्यो भने कुरा चल्दो बोली चाली राम्रो भन्थे बोली चाली राम्रो भन्थे बोलीचाली राम्रो भन्थे बुढापाकाहरू बोलीचाली राम्रो भन्थे बुढापाकाहरू राम्रो बोल्दा दुनियाँको आँखा बोल्दो रहेछ कसैसँग बोल्यो भने कुरा चल्दो रहेछ सत्य के हो खोजी गर्दा सत्य के हो खोजी गर्दा सत्य के हो खोजी गर्दा पाइँदैन यहाँ सत्य के हो खोजी गर्दा पाइन्दैन यहाँ अमृत रोप्दा पनि अझ बीष फल्दो रहेछ कसैसँग बोल्यो भने कुरा चल्दो रहेछ भावीले नै भाग्य रेखा कोरिदिन्छ भन्छन् भावीले नै भाग्य रेखा कोरि दिन्छ भन्छन् भावीले नै भाग्य रेखा कोरिदिन्छ भन्छन् कोरिएको छैन भने आफै चल्दो रहेछ कसैसँग बोल्यो भने कुरा चल्दो रहेछ सफलताको शिखर चुम्ने बाँध टुटेपछि सफलताको शिखर चुम्ने बाँध टुटेपछि सफलताको शिखर चुम्ने बाँध टुटेपछि अझै जिउन खोज्दा जीवन आफै ढल्दो रहेछ आगो बिना अनायसै मुटु जल्दो रहेछ कसैसँग बोल्यो भने कुरा चल्दो रहेछ कसैसँग बोल्यो भने कुरा चल्दो रहेछ धन्यवाद कवि गजलकार कल्पना काफले हामीसँग हुनुहुन्छ आज भाव सरोवर उहाँको प्रकाशित पुस्तक नेपाली गजलमा नारी हस्ताक्षरभित्र पनि उहाँका गजलहरू छन् मुक्तक चौतारीभित्र उहाँका मुक्तकहरू छन् मुक्तक कविता गजल सबै विधामा कलम चलाउनुहुन्छ समाजशास्त्र नेपाली र जनप्रशासन तीनवटा विषयमा स्नातकोत्तर गर्नुभएको छ धनकुटामा जन्मनु भयो कि कल्पना काफले नेपाल वायुसेवा निगममा कार्यरत हुनुहुन्छ अब अलिअलि मुक्तक सोध्न मन लाग्यो अलिअलि सेलायौँ जस्तो छ हामी सुरुमा एकदमै तातो गरिएको थियो अहिले अलिकति सेलाएको हो कि जस्तो लागेर मुक्तकतिर लैजान खोजेको कल्पनाजी तपाईँसँग उहाँसँग डायरी पनि छ मोबाइलमा पनि कलेक्शन गरेर ल्याउनु भएको छ र मैले कुन विधा भन्यो त्यही विधाको लागि फरक फरक डिभाइस तयार गरेर राख्नुभएको छ मुक्त खोजेर भर्खरै प्रस्तुत गरिदिनुहुन्छ मोबाइलबाट <coughs> गर यो जिन्दगी कहिले बारीको सिमी जस्तो लाग्छ यो जिन्दगी कहिले बारीको सिमी जस्तो लाग्छ कहिले फेरि ठ्याक्कै तिमी जस्तै लाग्छ यो जिन्दगी कहिले बारीको सिमी जस्तो लाग्छ कहिले फेरि ठ्याक्कै तिमी जस्तै लाग्छ साँच्चै अचल बुझ्नै गाह्रो भयो जिन्दगी पनि साँच्चै अचेल बुझ्नै गाह्रो भयो जिन्दगी पनि घरी ठमेल जस्तो लाग्छ घरी ठिमी जस्तो लाग्छ षड्यन्त्रको <laughs> <laughs> इजार चुडिएपछि सेफ्टी पिनले अड्याउँदा रहेछन् मान्छेहरू षड्यन्त्रको हिजार चुडिएपछि सेफ्टी पिनले अड्याउँदा रहेछन् मान्छेहरू आफै पछाडिने गरी ब्रुक्क उचालेर मान्छे लडाउँदा रहेछन् मान्छेहरू ूर्य सधैं सूर्य नै हुन्छ कहाँ छेकेर छेक्न सक्छन् र ईर्ष्यालु बादलहरूले सूर्य सधैँ सूर्य नै हुन्छ कहाँ छेकेर छेक्न सक्छन् र ईर्ष्यालु बादलहरूले अचेल रुझेको मुसोलाई बाघ बनाएर रुख चढ़ाउँदा रहेछन् मान्छेहरू अचेल रुझेको मुसोलाई बाघ बनाएर रूख चढ़ाउँदा रहेछन् मान्छेहरू त्यसपछि अर्को एउटा अलि प्रेमिल मुक्तक सुनाउँछु विचारो फूललाई चुमेकी मात्र थिए लजाएर गयो विचार फूललाई चुमेकी मात्र थिए लजाएर गयो सायद आँखा भरी सपना सजाएर गयो विचारो फूललाई चुमेकी मात्र थिए लजाएर गयो सायद आँखा भरी सपना सजाएर गयो निशब्द ओठहरू खुलिरहे निशब्द ओठहरू खुलिरहे आफै हराए गीतहरू थाही नपाइरिँदै भरि प्रेमिल धुन बजाएर गयो थाहै नपाइरिँदै भरि प्रेमिल धुन बजाएर गयो यो अर्को मुक्त भयो आकाशको कुनै किनारा हुँदैन आकाशको कुनै किनारा हुँदैन गरिबको कहीँ सहारा हुँदैन आकाशको कुनै किनारा हुँदैन गरीबको कहीँ सहारा हुँदैन हामी कल्पना काफ्लेसँग छौं मुक्तक गजल उहाँको सुनिरहेका छौं भाव सरोवर त्यसै गरी नेपाली गजलमा नारी हस्ताक्षर मुक्तक चौतारी भित्र उहाँका रचनाहरू संकलित छन् कविता लेख्नुहुन्छ मुक्तक लेख्नुहुन्छ र गजल लेख्नुहुन्छ धनकुटामा उहाँ जन्मनु भयो कवि गजलकार कल्पना काफलेसँगको अरू कुराकानी र गजलहरू लिएर केबियरमा आउनेछु सु, उज्यालो सुन्दै गर्नुहोला एउटा इरानी चरा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कुल एउटा इरानी चराबुल फूल मैले रोपेकी छु वरिपरि घरको गेटमा फूल मैले रोपेकी छु परी घरको गेटमा कुरा गर्न मन भए भरे आउनु इन्टरनेटमा हृदयमा राखिदिनु मिठो लाग्यो हाँसो भने हृदयमा राखिदिनु मिठो लाग्यो हाँस्यो भने सुस्त सुस्त उडाइदिउँला सपनाको रकेटमा कुरा गर्न मन भए भरे आउनु इन्टरनेटमा आजै मात्र भेट तिमीसँग वनभोजमा आजै मात्र भेट तिमीसँग वनभोजमा माया बस्ला बस्ला जस्तो भएको छ है यही भेटमा कुरा गर्न मन भए भरि आउनु इन्टरनेटमा अलिअलि लाज जस्तो कता कता कस्तो कस्तो अलिअलि लाज जस्तो कता कता कस्तो कस्तो तिमीलाई पनि यस्तै भएको छ कि मनपेटमा कुरा गर्न मन भए भरि आउनु इन्टरनेटमा तिमीलाई इच्छा भए हाजिर गर रजिस्टरमा तिमीलाई इच्छा भए हाजिर गर रजिस्टरमा सेल्फी खिच्न आउनु चाँडै तिम्रो आफ्नो मोबाइल सेटमा फूल मैले रोपेकी छु वरिपरि घरको गेटमा कुरा गर्न मन भए भरि आउनु इन्टरनेटमा कुरा गर्न भरे बेलुकी इन्टरनेटमा निम्ता गर्ने गजलकार कल्पना काफ्लेको यो गजल बाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको राज्य वस्तुति बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ मैले आज म धनकुटामा जन्मउनु भएकी कल्पना काफ्लेसँग छु गजलकार मुक्तकार कल्पना काफ्लेका गजल मुक्तक सुनिरहेका छौं हामी बहर गैरबहर दुवैमा उहाँले गजल लेख्नुहुन्छ र हामी कुराकानी सुन्दै गजल पनि सुनिरहेका छौं कल्पनाजी तपाईँलाई फेरि स्वागत छ धन्यवाद एकपटक मैले फेरि स्मरण गराएँ अचेल उहाँ हङकङ बस्नुहुन्छ कामको सिलसिलामा र काठमाडौँ आउनुभएको बेलामा मैले आज बुलबुलका लागि उहाँलाई यहाँ निम्तो गरेको छु एकदमै खुसी लागेको छ मेरो यस्तो समयलाई यहाँ जेस मलाई चाहिँ जे, यहाँसम्म बोलाइदिनु आफ्ना गजलहरू वाचन गर्ने मौका मिलाइदिनु हजुर सर धेरै धेरै तपाईँ त यहाँ कुराकानी सुनिरहँदाखेरि सञ्चारकर्मी हो कि जस्तो सुनिनुहुन्छ कि पुरै वाचन गरेको बोलेको शैली हेर्दा प्रायः तपाईँहरूको एउटा समूह छ गजल के अरे यो कविताहरू बेला बेलामा तपाईँहरू फेसबुकबाट पनि लाइभ चलाइरहनु हजुर हाम्रो साहित्य एउटा संस्था छ साहित्य सुधा नेपाल यसबाट हामीले लाइभ कार्यक्रमहरू चलाउँछौँ त्यसमा म पनि कार्यक्रम सञ्चालन गर्छु लाइभ तपाईँलाई कार्यक्रम सञ्चालन सञ्चालक जस्तो मलाई लागेको कि पहिला कुनै रेडियो कार्यक्रमहरू पनि चलाउनु थियो रेडियो टेलिभिजन रेडियो कार्यक्रम मैले धेरै पहिला चाहिँ चलाग्यो तर अहिले चाहिँ छैन धेरै पहिला हो धेरै पहिला छोटो समय मात्रै हो त्यसैले मैले त्यो भन्ने गरेकी पनि छैन सोधिहाल्नुभयो यहाँले मैले भनेँ र अर्को चाहिँ हाम्रो नेपाल मुक्तक प्रतिष्ठान छ हामी म त्यसको प्रदेश नम्बर एकको चाहिँ उपाध्यक्ष छु हामीले थुप्रैवटा कार्यक्रमहरू सँगसँगै गरिसकेका छौँ यो केन्द्र र प्रदेश मिलेर त्यसमा उपाध्यक्ष छु मैले चाहिँ मुक्तकहरू त्यहाँबाट प्रकाशन हुने कृतिहरूमा पनि मेरा मुक्तकहरू रहेका छन् यति यहाँहरूलाई मैले जानकारी गराएँ प्रायः सबै साहित्यिक संस्थाहरूमा भ्याउनुहुन्छ साहित्यिक यत्रो चपेटा हुन्छ काठमाडौँमा बसेर साहित्यिक कार्यक्रमहरूमा विदा भएपछि भ्याउनुहुन्थ्यो होला अब हङकङ बस्दा त कहिलेकाहीँ साहित्यिक क्रियाकलापको नियास्रो लाग्दो हो त्यहाँ एकात हुने कार्यक्रम बाहेक हजुर हुन्छ केही समय हो अब आफ्नो जागिरी जीवनलाई पनि ध्यान दिनुपर्छ अब त्यहाँ बाहिर छ विदेशको ठाउँ होइन काम गर्नुपर्छ काम नै पहिलो प्राथम प्राथमिकतामा राख्ने हो साहित्य साधना त मलाई कसैले केहीले छेक्न सक्दैन नि रातिको समयमा पनि हुन्छ हो एकदमै न्यास्रो त पक्कै लाग्छ कस्तो भने अब यो साहित्य बिना अथवा यो लेखनी बिना त म यतिकै अब बाँच्न सक्छु जस्तो पनि लाग्न छोडिसकेको छ बानी भइसक्यो धेरै समयदेखि अलिकति फुर्सद भयो कि लेखौँ भन्ने नै लाग्छ भन्छन् नि हजुर हजुर जानुहोस् त एउटा गजल सुनाउनुहोस् त हुन्छ एउटा गजल भाषण गर्छु हिजो भर्खरै पृथ्वी जयन्ती एकता दिवस मनाइ मनाइयो हामीले यो कार्यक्रम तयार गरिरहे परेको छ हजुर भर्खरै मनाएका छौँ एकता दिवस त्यस्तै देशसँगै सम्बन्धित छ फुल जस्तो कोमल देशलाई फूल जस्तो कोमल देशलाई भमराहरू आउँछन् र डसेर जान्छन् फूल जस्तो कोमल देशलाई भमराहरू आउँछन् र डसेर जान्छन् रुझाएर आँखा दुखाएर मन सुटुक्क मुटु भित्र पसेर जान्छन् अविरल नै किन चाहियो यहाँ अबिरल झरिने किन चाहियो यहाँ निथ्रुक्क रुजाउनलाई तप्पतप्प चुहिएर आँसु सधैँ बगर मनभित्र खसेर जान्छन् रुजाएर आँखा दुखाएर मन सुटुक्क मुटुभित्र पसेर जान्छन् कृष्ण नै तान्छन् कृष्ण नै तान्छन् द्रौपदीको सारी पाण्डवहरू रमितामा छन् षड्यन्त्रको दाउपेचमा अनायास निर्धाहरू फसेर जान्छन् फूल जस्तो कोमल देशलाई भवराहरू आउँछन् र डसेर जान्छन् ठिङ्ग उभिएका छन् बाल वृद्धहरू ठिङ्ग उभिएका छन् बाल वृत्तहरू ठिङ्ग उभिएका छन् बाल वृत्तहरू लोकतन्त्रको नयाँ गाडीमा ठिङ्ग उभिएका छन् बाल वृद्धहरू लोकतन्त्रको नयाँ गाडीमा हाँस्दै टपटुइयाँहरू निर्लज रित्ता सीटहरूमा बसेर जान्छन् षड्यन्त्रको दाउपेचमा अनायास निर्धाहरू फसेर जान्छन् हरेक नाका नाकामा मोहका जाल हरेक नाका नाकामा मोहका जाल थापिरहेछन् माकुराहरू हरेक नाका नाकामा मोहका जाल थापिरहेछन् माकुराहरू स्वार्थ बोकेका बेमानहरू निर्धक्क दुश्मनलाई चिल्लो घसेर जान्छन् हाँस्दै टपटु यहाँहरू निर्लज रित्ता सीटहरूमा बसेर जान्छन् आवरणमा सकुनीहरू सकुनी गमलङ्ग प्रेमिल अंगालो हाल्छन् आवरणमा शक्कुनीहरू गमलंग प्रेमिल अंगालो हाल्छन् र थाई नपाई सुस्तरी सुस्तरी पीठमा छुरा धसेर जान्छन् भमराहरू आउँछन् भमराहरू आउँछन् र पुल जस्तो कोमल देशलाई डसेर जान्छ भएर उभिएको छ नैतिकता बुख्याचा भएर उभिएको छ सिद्धान्तको मकैबारीमा नैतिकता बुख्याचा भएर उभिएको छ सिद्धान्तको मकैबारीमा निर्लज्ज बेइमानहरू आउँछन् र स्वार्थको कुम्लो कसेर जान्छन् निर्लज बेइमानहरू आउँछन् र स्वार्थको कुमलो कसेर जान्छन् धन्यवाद कति राम्रो भर्षटायल लेखनी अघि कता थियौँ हामी अहिले त तपाईँले कता पुऱ्याइदिनु भयो कता एकदम भावुक बनाइदिनु तर जस कल्पना काफले बसेको कार्यक्रममा गायन सुनेन भने चाहिँ अलि के नपुगेको के नपुगेको जस्तो भइरहँदो रहेछ त्यही भएर बहरकै वाचनमा म तपाईँलाई ल्याउँछु तपाईँले बहरका गजलहरू पनि थुप्रै लेख्नुभएको छ गैर बहरका पनि लेख्नुभएको छ डायरीमा खोज्दै हुनुहुन्छ पक्कै एउटा बहरको गजल सुनाउनुहुन्छ हुन्छ म वाचन गर्छु तिमी फूल माग्छौ तिमी फुल माग्छौ चढाए राए तिमी फुल माग्छौ चढाए राए सुकेको पतिङ्ग डढाएराए म खोक्रो भएलो म खोक्रो भएलो ढुङ्ग्रो माखोक्रो भएलो बने बास ढुङ्ग्रो छिमेकी छिमेकी लडाए राए सुकेको पतिङ्ग डढाए राए खरानी डढेलो खरानी भयो जिन्दगानी डढेलो खरानी भयो जिन्दगानी साले सलेदो भेकै पढाए राए तिमी फूल माग्छौ चढाए राए पखेरो पधेरो पखेरो पधेरो सबै भत्तिए झै पखेरो पधेरो सबै भत्किए झै नदी छै अझै गढाए गर, राए तिमी फूल माग्छौ चढाए राएले भुले भुलेको छु मैले नखो तल्नु भन्दे, नखो तल्नु भन्दै इसारा दिदै हर बढाए राए तिमी फुल माग्छौ चढाएराए सुकेको पतिङ्ग डढाए राए कति मिठो कहिलेकाहीँ यसो कसैलाई बसेर चट्टा सुनाइएको पनि छ घरमा पनि छ घरमा पनि कस्तो हुन्छ भने म चाहिँ लेख्छु लेखिसकेपछि गाउँछु ओल्लो कोठा पल्लो कोठा जाँदा जाँदा पनि गाइरहेको हुन्छ कविताहरू वाचन गरिरहेकी हुन्छु गाइरहेकी हुन्छु छन्द कविताहरू निम्तिकै वाचन गरिरहेकी हुन्छु त्यो त भइ नै हाल्यो तर फरक फरक कार्यक्रमहरूमा जाँदा यी गजलहरू मैले धेरै ठाउँमा वाचन गरिसकेकी छु यति राम्रो गजल लेख्ने मान्छेलाई कहिले काहीँ गजलसँग निकालौँ निकालौँ लाग्दैन लाग्छ सोखै त्यही हो लागिहाल्छ किताबहरू त जति सक्दो धेरै निकालौँ भन्ने हो तर अब एकैचोटि सबै पनि गर्न सकिँदैन बिस्तारै निकाल्ने हो अघिल्लो वर्ष छन्द कविता सङ्ग्रह एउटा प्रकाशनमा ल्याएँ मैले बाहिर आइसकेको छ यहाँहरूको हात पुगिसकेको छ त्यस्तै गरेर अरू संयुक्त पनि मेरा थुप्रै एउटा आफ्ना रचनाहरू जुन संयुक्त कृतिका रूपमा आइसकेका छन् र अब चाहिँ मुक्त को पालो आएको छ भन्ने लागेको छ मुक्तक र गद्य कविता मेरा लगभग अब रेडी नै छन् तर अलिकति समय मिलेको छैन बिस्तारै यी दुईवटालाई मैले प्रकाशन गर्ने नै छु मैले जा आज यति चाहिँ यहाँ सार्वजनिक गरे अर्को पटकसम्म तपाईँ हङकङबाट काठमाडौँ आउँदा त्यो तयार होस् हाम्रो शुभकामना अब मैले तपाईँलाई मुक्तकको कुरा चलिहाल्यो बुलबुलमा फेरि मुक्तक तान्नु मन लाग्यो तपाईँको फेरि धेरै ठाउँमा छ कलेक्सन होइन कुनबाट मुक्तक निकाल्ने कुनबाट बहरका गजल निकाल्ने कुनबाट गैरबहारका गजल निकाल्ने कविता का तो बेगे चैप्टर भै मुक्त तक सुना अब कल्पना जी ने हजर मुक्तक सुनाउँछु सबभन्दा सुरुमा प्रेमिलबाट सुरु गर्छु मैले श्रृङ्गार रसलाई अलि धेरै आफ्ना सृजनाहरूमा राख्ने गरेकी छु किनभने सबैलाई रमाइलो लाग्छ श्रृङ्गार रसले नै भरिएको एउटा मुक्तक सुनाउँछु जान्छु भन्दा नजाऊ न भनु जस्तै लाग्यो जान्छु भन्दा नजाऊ न भनु जस्तै लाग्यो यादहरू बटुलेर गनु जस्तै लाग्यो जान्छु भन्दा नजाऊ न भनु जस्तै लाग्यो यादहरू बटुलेर गनु जस्तै लाग्यो जब तिमीले मायाको अङ्गालोमा बेरेऊ जब तिमीले मायाको अङ्गाल बेरे तिमी रुख म लहरा बनु जस्तो लाग्यो तिमी रुख म लहरा बनु जस्तो लाग्यो एउटा प्रेमिल सुनाई अर्को चाहिँ गाली गरेको जस्तो सुनाउँछु फरक फरक <hashtags> स्वाद आउँछ भन्ने लागेको छ कहिले सत्तो श्राप गर्छौ कहिले सत्तो शराप गर्छौ कहिले सुन्दर मन भन्छौ कहिले सत्तो श्रराप गर्छौ कहिले सुन्दर मन भन्छौ कहिले फुर्किएर प्रणाम आभार र नमन भन्छौ पिपल पाते र छेपारे तिम्रो स्वभाव पनि गजब छ बा पिपल पाते र छेपारे तिम्रो स्वभाव पनि गज्जब छ बा आफ्ना हरेक स्वार्थलाई तिमी आफ्नोपन भन्छौ आफ्ना हरेक स्वार्थलाई तिमी आफ्नोपन भन्छौ गाली गरेको पनि तपाईँ त हाँसी हाँसी गर्नुहुन्छ कि के हो गा, गाली त हाँसी हाँसी नै गर्ने हो अब रिसाएर त गाली गर्नु भएन त्यस्तै अर्को छ बगर भयो जिन्दगी थोरै रस चुसाइदिए बगर भयो जिन्दगी थोरै रस चुसाइदिएँ कुवा थिएँ आज नदी भएर सुसाइदिएँ बगर भयो जिन्दगी थोरै रस चुसाइदिएँ कुवा थिएँ आज नदी भएर सुसाइदिएँ तिमी मलाई जस्तो ठाना स्वतन्त्र छौ <गआ> तिमी मलाई जस्तो ठान स्वतन्त्र छौ म ढुङ्गो हुँ अपवाद भनेर टुसाइदिएँ म ढुङ्गो हुँ अपवाद भनेर टुसाइदिएँ अब मुक्तकलाई मैले रोक्ने कल्पनाजी म तपाईँलाई अझै एउटा गायनमा अझै एउटा तपाईँको आवाजमा बहरकै गजल सुन्न मन छ त्यतातिर लान चाहेँ किनभने हामीसँग समय छोटिँदैछ तर तपाईँका धेरैभन्दा धेरै रचना सुन्न मन लागिरहेको छ एउटा अलिअलि व्यङ्ग्य मिसिएको गजल गाउँछु चुराको नसामा झुमेरै अघायो डढेको ठुटामा झुमेरैायो बोक्रो, नफक्रिन्छ बोक्रो न झाँगिन्छ थाक्रो न फक्रक्रिन्छ बोक्रो न झाँगिन्छ थाक्रो बकैनो भनेरै सुघेरै अघायो चुराको नसामा झुमेरै अघायो उडी माथिबाटै उडी माथिबाटै पखेटा मुसार्दै उडी माथिबाटै पखेटा मुसार्दै डुलिङ चगर्दै घुमेरै अघायो चुराको नसामा झुमेरै अघायो सिमाना हरायो सिमाना हरायो रस्यालै करायो सिमाना हरायो र सालै करायो यता गीत चोकटा ठुङेरै अघायो चुराकै नसाम झुमेरै अघायो अँधेरो अन्तिम सेरमा छ अँधेरो छकालो अँधेरो ढले चन्द्र सूर्य छकालो अँधेरो ढले चन्द्र सूर्य छ घरैमा उघेरै निदायो आघायो, आघायो, चुराको हामी अब अन्त्य अन्त्यतिर छौ कल्पनाजी तपाईँलाई आजको कार्यक्रममा सुनिसकेपछि कसैले सम्पर्क गर्नु पर्यो भने कसरी गर्न सक्नुहुन्छ आजको कार्यक्रम सुनिसकेपछि मलाई सम्पर्क गर्नको निमित्त मेरो चाहिँ अहिले त सामाजिक सञ्जाल छ फेसबुकमा कल कल्पनाका आफूले नै छ यसमा सर्च गरेर मलाई फ्रेन्ड रिकोस पठाउन पनि सक्नुहुन्छ म्यासेन्जरमा मलाई चाहिँ लागेका आफ्ना के लाग्यो मेरो रचनाहरू सुनेर कस्तो लाग्यो मलाई सुझाव प्रतिक्रियाहरू दिन पनि सक्नुहुनेछ मैले अहिले त वाट्सएप छ मेरो वाट्सएपमा पनि आउन सक्नुहुन्छ सबैभन्दा भरपर्दो माध्यम चाहिँ मैले फेसबुक नै देख्छु सजिलो छ आज धेरैले चलाइरहने पनि हस् हाम्रो कार्यक्रममा आउनुभयो काठमाडौँ आउनुभएको बेलामा बुलबुललाई समय दिएर आउनुभयो धेरै धेरै धन्यवाद तपाईँलाई धेरै धेरै धन्यवाद मलाई चाहिँ म आएको समयमा मौका पारेर जे मलाई आएर आफ्ना रचनाहरू सिर्जनाहरू मेरा गजल मुक्तकहरू यहाँ यसरी बाचन गर्ने एउटा मौका दिनुभयो योभन्दा धेरै अगाडि कविताको लागि पनि मलाई मौका दिनुभएको थियो हार्दिक आभार व्यक्त गर्छु अच्युत घिमिरेज्यूलाई धेरै धेरै धन्यवाद र आजको यस बसाइलाई एकदमै राम्रो बनाइदिनु मलाई चाहिँ मजाले आफ्ना सिर्जनाहरू रचनाहरू सम्पूर्ण मेरा साहित्यिक स्रष्टा सर्जक महानुभावहरू समक्ष पुर्याइदिन सहयोग गरिदिनु हार्दिक आभार व्यक्त अनुरोध गर्छु हस् त गजलकार कल्पना काफलेसँगै आजको बुलबुलबाट उत्पादन सहयोगी संघर्षविष्ट दिनेश निरौला र म प्रस्तुतता अछुत किमिरे बुलबुल पनि विदा हुँदैछौ जाँदा जाँदै आजकै पाहुना कल्पना काफलेको गजल वाचन गर्दै शुभरात्रि भन्छु खै किन तिमीले लाटी भनेको खै किन तिमीले लाटी भनेको मनपर्छ भएका कुरा नढाँटी भनेको मनपर्छ आजभोलि जताततै सुगन्धै सुगन्ध छ आजभोलि जताततै सुगन्धै सुगन्ध छ धेरै आदर्श नछाँटी भनेको मनपर्छ भएका कुरा नढाँटी भनेको मनपर्छ हाँसो खुसी तिमी हामी रमाइलो छ यहाँ हाँसो खुशी तिमी हामी रमाइलो छ यहाँ यथार्थता के हो खाटी भनेको मनपर्छ भएका कुरा नढाँटी भनेको मनपर्छ चुपचाप रहनुभन्दा बोल्दै जातीय चुपचाप रहनुभन्दा बोल्दै जातीय इज्जत गर्दै कुरा नकाटी भनेको मनपर्छ भएका कुरा नढाँटी भनेको मनपर्छ अनेकौं वाहनामा सामुन्यमा आइराख्दा नेकौं बाहनामा सामुन्यमा आइराख्दा भूमिका धेरै नबाटी भनेको मनपर्छ खै किन तिमीले लाटी भनेको मनपर्छ भएका कुरा नढाँटी